पोहोर साल बाढ़ीले आँगन खोसेर लग्यो पोहोर साल बाढीले आँगन खोसेर लग्यो मलाई लाग्यो मेरो धड्कन खोसेर लग्यो गज्जबको व्यापारी रहेछ यो समय पनि गज्जबको व्यापारी रहेछ यो समय पनि जवानी जवानी भन्दै बचपन खोसेर लग्यो मलाई लाग्यो मेरो धडकन खोसेर लग्यो वर्षौं अघिबाट भेटेर पनि सकिनँ मैले त वर्षौ अघिबाट भेटेर पनि सकिनँ मैले त उसले एकै भेटमा यो मन खोसेर लग्यो मलाई लाग्यो मेरो धडकन खोसेर लग्यो ईश्वर छन् भन्छन् आमा आएर हेरेन ईश्वर छन् भन्छन् आमा आएर हेरेन बाले पानी भन्न पाएनन् खोसेर लग्यो पोहोर साल आँगन खोसेर लग्यो मलाई लाग्यो मेरो धडकन खोसेर लग्यो हप्तड़ दह गाउँपालिका पाँच डोगडी बाजुरा स्थायी घर भई अहिले बंगलादेशको रंगपुरमा एमबीबीएस अध्ययनरत विद्यार्थी गजलकार भेषराज बुढाथोकीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्री प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ फल शुभ क्षण शुभरात्री उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म जसको गजलबाट मैले कार्यक्रमको शुरूआत गरे वाचन गरेर भेषराज बुढाथोकी उहाँलाई लिएर आइपुगेको छु मैले अलिकति भूमिका बाँध्नै पर्छ हामी यो बीचमा कोरोनाको चपेटामा परेकै अब लगभग आठ नौ महिना हुन लागिसक्यौं त्यसदेखि यता मैले कुनै पनि अतिथिलाई लिएर बुलबुलमा आएको छैन भेशराजी यो कोरोनाको प्रकोप शुरूभन्दा अगाडि नै विदामा आने घर में बस्ने पटक पटक ताकता रीली पटक पटक नहुना राखे करने रा कार्यक्रम रोक रखे बेला थोले मत पचिल पटक हिजो बेुक वहां को मेसेज पढ़े मैं मब छिट जा मैं बुलबुल में आने रह अदूरे रहून भिशीआर नेगेटिव छु मैं भर्खरें चेकु बाहर जानकारी तैयार बस भारत को प्रमाण दी अब यक प्रतिभा रोक्न होर वहां को गजल भी मैं पैलें हेरिसकेको थिएँ राम्रा गजल लेख्नु हुँदो रहेछ यसै पनि पश्चिमतिर गइसकेपछि राम्रा गजल हामी गजलकारहरूको पाउँछौँ नै आज म भेषराज बुढाथोकीलाई लिएर आएको छु धेरै पछि बुलबुलको कुराकानी म आफैलाई नौलो नौला नौला नौलो अनुभूति भइरहेछ भेषराजी तपाईँलाई स्वागत छ हार्दिक धन्यवाद भाइ तपाईँहरू निकै आभारी छु जसले रेडियो बुलबुल -बुल, रेडियो कार्यक्रम बुलबुल सुनेर बस्नु छ सम्पूर्ण श्रोतामाझ म भेषराज बुढाथोकको तर्फबाट न्यानो नमस्कार अनि तपाईँ त अब यत्रो कोरोनाले बिदा बस्नु भएको बेलामा डाक्टर होइएला नभइएला ठुलो पीर छ होला एमबिबिएस पढ्दै गरेको मान्छे कता गजलको छपेटामा लाग्नु भएको प्रतिभालाई कसैले रोक्न सक्दैन भाइ सायद प्रतिभा भनेको ढुङ्गा फुटेर आएको पिपल जस्तै हो कि छुट्यो होइन छुट्यो प्रतिभा अनि त्यो चिरफारको प्रतिभा चाहिँ कस्तो छ चिरफारको प्रतिभा गइरहेछ आफ्नै गतिमा पढ्दा त लास चिर्नुपर्छ अरे कलेजा फक्सा हेर्नुपर्छ अरे भन्छन् हो प्र्याक्टिकलमा हुन्छ गरि नै रहेको छौँ त्यो चिर्नुभन्दा गजलै चिर्न सजिलो सजिलो कति लेख्नुभयो अहिलेसम्म लेख्यो होला चाहिँ सय दुई दुई सौवटा बढी नै लेखियो होला तर मलाई लडे अस्ति नै हरायो त्यो सफ्टवेयर अफेयर गर्दाखेरि चाहिँ सबै गयो अलिअलि छन् त्यही सुनाउँछु म गजल तो सुुन नहीं तर यो लकडाउन को बेला में असर चर्क आवाज में सुन आवाजला चर्क पार हो वा अब हमने सुंदाखे चर्क सुने हूं यह लकडाउन भैस बंग्लादेश का विद्यार्थी एकदम बंग्लादेश में पढ़ि विद्या अप्ठारो में हई असा धेरे खाना पस् समस्या भैसको सब देश का गईसे मोड़ी रखने खालो समाचार धरें पटक आई थो भिड़ में तब भी कि आइसको थे तर भीड़ में मजस्ते अ नेपाली विद्यार्थी नै ने पढ्दा पढेको समाचार पढ्दाखेरि चाहिँ दुःख लाग्छ चा। जति गर्नु पर्थ्यो सरकारले त्यति गरिदिएन अब एक हिसाबमा विद्यार्थी भिसामा गए पनि हामी पनि विदेशी न बाध्य भयो जस्तै एक किसिमको त्यस्तै हो किनभने धेरै धेरै दुःखहरू छन् त्यहाँ दे, धेरै पीडाहरू छन् आखिर विदेश भनेको विदेश नै हो प्रवास भनेको प्रवास नै हो कति हुनुहुन्छ तपाईँहरू एमबिबिएस गर्दै गरेको बङ्गलादेशमा मेरै कलेजमा पनि सयभन्दा एभाव होला अरू कलेजहरू पनि थुप्रो छन् म एउटा गजल सुनेपछि अनि अरू कुरालाई आवाजमा एउटा गजल सुनाउँदा हुन्छ दाई म गजल सुरु गर्छु हजुर गाउँमा न डाक्टर आउँछ न औषधि आउँछ गाउँमा न डाक्टर आउँछ न औषधि आउँछ अन्त्यमा मृत्यु पनि आउँछु नभनी आउँछ गाउँमा न डाक्टर आउँछ न औषधि आउँछ अन्त्यमा मृत्यु पनि न आउँछु आउँछ हमेसा हाम्रै वरिपरि हुन्छ दुःख घरमुली हो हमेसा हाम्रै वरिपरि हुन्छ दुःख घरमुली हो सुख भनेको बटुवा हो जुन कहिलेकाहीँ आउँछ सुख भनेको बटुवा हो जुन कहिलेकाहीँ आउँछ तिमी सक्छौ भने बरु मेरो हात तान्देउ प्रिया तिमी सक्छौ भने बरु मेरो हात तान्देउ प्रिया खुट्टा तान्न त आफ्ना आउँछन् छिमेकी आउँछ खुट्टा तान्न त आफ्ना आउँछन् छिमेकी आउँछ अन्त्यमा मृत्यु पनि आउँछु नभनी आउँछ धेरैले भन्ने गरेका छन् मर्नु फेरि जन्मिनु हो धेरैले भन्ने गरेका छन् मर्नु फेरि जन्मिनु हो त्यसैले पनि जीवनमा जन्म दुईचोटि आउँछ त्यसैले पनि जीवनमा जन्म दुईचोटि आउँछ सहनुभन्दा विकल्प अरू विकल्प हुनै सक्दैन साथी सहनुभन्दा अरू विकल्प हुनै सक्दैन साथी पीडा एक्लै आउँदैन अभावसँग मिली आउँछ पीडा एक्लै आउँदैन अभावसँग मिली आउँछ गाउँमा न डाक्टर आउँछ न औषधि आउँछ अन्त्यमा मृत्यु पनि आउँछु नभनी आउँछ पीडा एक्लै आउँदैन अभावसँग मिलिआउँछ बडो मिठो गजल पनि लेख्नुहुन्छ तपाईँ है डाक्टर पढ्दै गरेको मान्छे बाजुरा डोगडी घर खप्तड छेडेदह गाउँपालिका पाँच मैले त अलिअलि पुस्तकहरूमा पढेको असम्म हो म पुगेको छैन बाजुरा ल बताउनुहोस् त बाजुरा जिल्ला बताउनुहोस् तपाईँको गाउँठाउँ बताउनुहोस् कस्तो छ बाजुरा हिमाली जिल्ला हो बहुत रमाणीय ठाउँहरू छन् त्यहाँ बढीमालिका बुढीनन्दा हफ्तर राशि निकुंज अनि मेरो आपने गाँवपालिका ना को नाम छेड़े दह तैं अत्यंत सुंदर रमणीय ठावर प्रकृति ने तब एक बाजर पुग्न बाध्य प्न जो मन लग थो नहीं कोरोना ने रोको इस बाली पुगक्तर मैं तो तबाईला कोधि रखने अब म भूमिका बाध् तब को स्कूल तब पढ़ तब् पा ठावसम जान खोजे तीं पढ़ू कि बाहर बा पढ़ू म दस क्लास में ही पढ़े श्री मश्री माध्यमिक विद्यालय डोगढी जहाँ म एक क्लासदेखि दस क्लासमा त्यहीँपेँ प्लस टू काठमाडौँ अनि ब्याचलर चाहिँ एमबिबिएस हाल बङ्गलादेशमा अब यो डाक्टर पढ्नलाई त अलिक ट्यालेन्ट स्कुलदेखि नै हुन्छ नि मान्छे है हो म बच्चैदेखि प्रतिभा पनि फरक विद्रोही स्वभावको नै हो परिवारमा पनि गाउँमा पनि समाजमा पनि विद्रोही भएरै ट्यालेन्ट त कसरी हुन्छ र विद्रोह अलिक फरक स्वभाव युनिक जसलाई भन्छ नि पढाइमा के फर्स्ट सेकेन्ड थर्ड के हुनुहुन्थ्यो फर्स्ट हुन्छ अझै फर्स्ट सधैँ फर्स्ट हुनुहुन्थ्यो एक क्लासबाट दुई क्ला जाने बेला चाहिँ सेकेन्ड भएको त्योदेखि लगभग प्लस टूसम्म हुन्छ प्लस टूसम्म एसएलसी पनि फर्स्टै भएर गर्नुभयो प्लस टूसम्म पनि फर्स्ट हुनुभयो प्लस टू कहाँ पढ्नुभयो प्लस टू वाइट हाउस हायर सेकेन्ड्री स्कुल खुमलटार ललितपुर अब म अलिकति फेरि गाउँमै लैजान्छु बाजुरामा होइन तपाईँको पढाइ जस्तो अब तपाईँले विज्ञानको कुनै पनि हाँगामा पढ्दाखेरि अङ्ग्रेजी त राम्रो जानै पर्छ किनभने हामीले अन्तर्राष्ट्रिय भाषामै पढ्छौँ त्यसलाई तपाईँले एमबिबिएस पनि त्यसैमा पढिरहनु भएको छ है अङ्ग्रेजी कस्तो थियो तपाईँको स्कुलबाट पढ्दैखेरि त्यसले तपाईँलाई अप्ठ्यारो पारे कि पारेन पछाडि जब जब म जिन्दगीमा हिँड्दै हिँड्दै जान्छु जब मेरो यात्रामा म हिँड्दै हिँड्दै जान्छु जब तपाईँले चू। भन्दैछ इङ्ग्लिस सुन्ने व्यक्ति डराउँछु किनकि इङ्ग्लिससँगसँगसँग मेरो एउटा यस्तो कहानी छ म पछि हदलाई यो कार्यक्रमभन्दा बाहिर भन्छु केही कुराहरू इङ्ग्लिसको बारेमा राम्रो भएर कि लुकाउनु कुरा भएर लुकाउनु कुरा छ म पछि हदलाई भन्छु केही निकै समस्या छ इङ्ग्लिसको बारेमा हजुर के भन्छु म हजुरलाई पछि अनि जिन्दगीमा बहुत मलाई कसैले धोका दिएको छ नि त इङ्ग्लिसले क्योंकि म टैलेंटिंग असाध्य टैलेंट हो तर, तर भाषा तो होनी भाषा तो तरही अब पस भू ते पड़ी तब प्लस टू व्हाइट हाउस में आए पढ़ू अभी व्हाइट हाउस में भी फर्स्ट नहीं ह्इट हाउस में सुरू में इंटरनल इक्जाम फर्स्ट भैन फाइनल एक्जाम से फर्स्ट भाला तो अलिकत भे पाने टाइम लगे तैयारी सरारी स्कूल में पढ़े सब फौस्ट फौस्ट अब यता आइसकेपछि साइन्स त्यही पनि अब नेपाली भन्ने बाह्रमा पढ्नुपर्छ अनिवार्य सबैको नेपाली भन्ने कहिले काहीँ गर्व लाग्छ ल हेर्नुहोस् यहाँ स्कुलदेखि फर्स्टै फर्स्ट भएर आएर प्लस टूसम्म पनि फर्स्ट भएर अब एमबिबिएस पढ्दै गरेको व्यक्ति बुलबुलमा बोल्दै हुनुहुन्छ भन्दा मलाई पनि गर्व लाग्छ नि आभारी अब एमबिबिएसमा के हुँदैछ त पढाइ त्यस्तो फर्स्ट वर्गको मान्छे असर गरेको छ कि छैन ठिकै छ एमबिएस राम्रै छ राम्रै गर्छु जस्तो लाग्छ राम्रै गर्छु तपाईँ थर्ड इयर अहिले हजुर सेकेन्ड इयर सेकेन्ड इयर यहाँसम्म आउँदाखेरि विषयहरू राम्रैसँग अगाडि बढे बढेका राम्रै छ राम्रै छ अब के हुन्छ त भन्न सक्ने भोलि कसैले देखाएको छैन तर आशा छ म राम्रै गर्ने एउटा प्रश्न अझै यसमा पूरक सोध्न मन लाग्यो बाजुराबाट त अरू हुनुहुन्छ होला छेडेदहबाट तपाईँको गाउँपालिकाबाट डाक्टर बनेका कति हुनुहुन्छ मेरो गाउँपालिबाट एकजना मैले पढ्ने गरेका त दुई तिनजना हुनुहुन्छ क्यार डाक्टर भइसकेका त्यसमा पनि एमडी गरिसकेका एकजना आत्रणीलाई भनेपछि तपाईँ समेत हुँदा बढीमा पाँचजना हुन्छन् भइसक्नुभयो भने तपाईँ पछाडि हो बढीमा पाँचजना तपाईँको अन्तिम उद्देश्य पछाडि डाक्टर भइसके पछाडि बन्दै गर्दा करियर बनाउँदा तपाईँ विभिन्न सहरमा बस्नुपर्ला विदेश नेपाल जानी बस्नुपर्ला अब बन्यो करियर भनेपछि बाजुरामा गएर नि केही गर्ने विचार छ म जे गर्छु माटोमै गर्छु आफ्नै माटोमा गर्छु भन्ने एउटा आशा छ एउटा उत्साह पनि छ अब त्यही अनुसार अगाडि बढ्छु केही गर्नुपर्छ मैले मेरो माटोको लागि अब पक्कै पनि बुलबुल सुन्ने साथीहरूले पनि मैले पनि चिनिसकेँ अरूले पनि भेषराज बुढा थोकी भनेको कुन व्यक्तित्व कहाँबाट आउनुभयो भन्नेसम्म पक्कै बुझ्नुभयो होला म फेरि गजलतिर लैजान्छु अर्को सुनाउनुहोस् त एउटा अहिले पहिला मैले बुलमा पठाएको एउटा गजल सुनाउँछु हजुर कुन गलत हो कुन सहियो ठम्मै राख्नुहोस् कुन गलत हो कुन सहियो ठम्मै राख्नुहोस् म भन्दिनँ अब त्यो मलाई राख्नुहोस् कुन गलत हो कुन सहि हो ठम्मै राख्नुहोस् म भन्दिनँ अब त्यो मलाई राख्नुहोस् मेरो छोरो यही बाटो भएर हिँड्छ साउजी यही बाटो भएर हिँड्छ साउजी उसले नदेख्ने गरी पसलमा मिठाई राख्नुहोस् उसले नदेख्ने गरी पसलमा मिठाई राख्नुहोस् पढाइको डोली चढ्नु अगी उसले भने कि होइएको पढाइको डोली चढ्नु अघि उसले भनेकी हो म गए पनि अर्को आउँछु मुस्कुराइराख्नुहोस् म गए पनि अर्को आउँछु मुस्कुराइराख्नुहोस् मनको मान्छेले घृणा गर्दा कस्तो हुन्छ होला मनको मान्छेले घृणा गर्दा कस्तो हुन्छ होला अनुभव गर्न घाउमा नुन्चुक लगाइराख्नुहोस् अनुभव गर्न मन घाउमा नुनचुक लगाइराख्नुहोस् कुन गलत हो कुन सही हो ठम्मै राख्नुहोस् म भन्दिनँ अब त्यो दिन त्यो दिलमा मलाई राख नराख्नुहोस् है अब पटक्कै नराख्नु पटक्कै भेषराज बुढा थोकेला त्यो दिलमा नराख्नुहोस् भन्ने कुरा यो गजलले बतायो यति राम्रो गजल लेख्नुहुन्छ तपाईँ है तपाईँले एकवटा पढिरहँदा अझ मैले बिचबिचमा अलिकति सपोर्ट गरेपछि तपाईँको गजलको वाचनमा तेज नै फरक आइसक्यो यस्तो प्रतिभालाई कहाँ बाँधेर अघि तपाईँले ढुङ्गा फुटाएर निक्लिन्छ भन्नुहुन्थ्यो नि फोरेर आउँछ प्रतिभा भन्नुहुन्थ्यो नि म लेख्न त लेखिरहेकै हो दाइ अलि मेरो त्यस्तो पब्लिस टाइपको अथवा सुनाइहाल्ने गजल त्यस्तो छैन मेला बेला कम सुनाउँछु तर लेखी चाहिँ लेखिरहन्छु म कलम चाहिँ रोकिएको छ अब बाजुरामा हुँदाखेरि त त्यहाँ पनि गजल लेख्ने साथीहरू थिए होला काठमाडौँमा पनि पक्कै थिएँ गजल लेख्ने पढ्नेहरू अब रङ्गपुर बङ्गलादेशमा चाहिँ के छ त तपाईँको यो प्रतिभालाई त फेरि छर्नु त पऱ्यो कतै त्यता पनि बेला बेलामा यसो मिटिङ हुँदाखेरि साथीहरूको मिटिङ दुई चारजना भएर ल भेषाले सुनाउँछ कि भन्नुहुन्छ साथीहरू उहाँ चाहिँ सुनिदिनुहुन्छ म सुनाउँछु उहाँहरूले गजल भनेर बुझ्नुहुन्न तर सुन्नुहुन्छ शब्द सुनेर खुसी मान्नको लागि ल अब भेषराजको पालो भन्नुहुन्छ एकदम एकदम उहाँ अनि त्यति बेला सुनाइन्छ सुनाइन्छ आफ्नै जिल्लातिरका अथवा क्षेत्रतिरका बढी छन् कि नेपालको अरू ठाउँका पनि छन् वरपर सँगै बस्ने साथीहरू भौगोलिक हिसाबमा चाहिँ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अलिक कम छन् त्यो विभिन्न कारणहरू हुनसक्छ र प्रदेश नम्बर दुई अथवा प्रदेश नम्बर दुई प्रदेश तिन यो क्षेत्रका चाहिँ बड़ी छन् हजुर हजुर कस्तो छ त्यहाँको मतलब माहौल त्यहाँ पढ्दाखेरि किन नेपालीहरू बढी बंगलादेश जान्छन् यो एमबिबिएस पढ्न एक त यो हाम्रो भूगोल बंगलादेश भारत चाइना यो भुटान श्रीलङ्का दक्षिण एसियाकै भएको कारणले पनि रोगहरू जे जस्ता छन् सिम्टमहरू पनि त्यही अनुसार हाम्रो लगो लगो म्याच खान्छ त्यो भएर पनि अरू देशभन्दा बङ्गलादेश रोजाइमा हुनसक्छ स्टुडेन्टको म पनि त्यही कारणले हो अर्को कुरा आवत जावतमा अलि सहज छ भनेको बेला बिदा दस दिन बिदा भयो भने नेपाल आउन पाइन्छ मजाले पाइन्छ त्यो भएको कारण भयो प्लेन चढर गए पनि भयो त्यो पनि सजिलो दुइटै बाटो छ त्यो पनि सजिलो छ ल रमाइलो कुरा यो हामीलाई कति था छैन सुनिएको त छ तर आधिकारिक रूपमा प्रश्न थाहा छैन तपाईँ गएर पुगेर बसेर अनुभव गरेर आएको मान्छेबाट यी कुराहरू पनि थाहा हुन पाउने भएर मैले सोधेको <laughs> हुँदै मलाई आफ्नो आफू पढाउँ कि तपाईँको गजल तपाईँलाई पढ्न दिउँ भइरहेछ तपाईँ पढ्नुहोस् एउटा ल हुन्छ दाइ म अर्को गजल सुरु गर्छु हुँदैन प्रियसी यसरी त झन् हुँदैन हुँदैन प्रियसी यसरी त झन् हुँदैन फुलमाथि टेकेर फुलको जतन हुँदैन फुलमाथि टेकेर फुलको जतन हुँदैन आँगनको लागि छिमेकी लडे यस्तो लाग्यो आँगनको लागि छिमेकी लडे यस्तो लाग्यो मेरो घर छैन घर नभए आँगन हुँदैन मेरो घर छैन घर नभए आँगन हुँदैन मन हल्का हुन्छ एक डिक्का खसेपछि मन हल्का हुन्छ एक ढिक्का खसेपछि कसले भने यार आँसुको वजन हुँदैन कसले भने यार आँसुको ओजन हुँदैन भेट हुँदा मुस्कुरायो छुटिँदा रोयौ तिमी भेट हुँदा मुस्कुरायौ छुटिँदा रोयौ तिमी सुरुवात जस्तो मिठो समापन हुँदैन सुरुवात जस्तो मिठो समापन हुँदैन फुलमाथि टेकेर फुलको जतन हुँदैन मट्टितेल चाहिन्छ पेट्रोल चाहिन्छ बरु मट्टितेल चाहिन्छ पेट्रोल चाहिन्छ बरु पानी बोकेर आगोको आन्दोलन हुँदैन पानी बोकेर आगोको आन्दोलन हुँदैन हुँदैन पेशी यसरी त झन् हुँदैन फूलमा टेक फूल को जतन हो तब ग भाई अरे अभी अगर भन्नत सौ सवा सय जी लेकिन गजल लेखि चाहिए जो तब को एमबीबीएस पढ़ने एकदम पढ़ी रहता भाई एमबीबीएस पढ़ा सीए पढ़ा इंजीनियरिंग अलग धेरे मिहन करें सु पक्का क गजल गजल जब मेख् बसु तर ते आजल भनेको गो मतलब गजल लेख्छु भनेर चाहिँ मलाई चाहिँ मैले चाहिँ लेख्नु सकेको छैन अब कुनै बेला यात्रामा म बढीभन्दा बढी गजलहरू यात्रामा लेख्छु गाडीमा लेख्छु गाडीमा चाहिँ केही त्यो अनुसार सोच हुन्छ सोचले नै सिर्जनाले तान्छ भन्ने लाग्छ अनि त्यही अनुसार यात्रामा चाहिँ म बढी लेख्छु कहिलेकाहीँ हिँड्दै गर्दा महसुस गर्न पाइन्छ त्यतिखेर पनि गजलहरू आउँछन् अब तपाईँको घरतिर अलिकति फेरि फर्क्यो है एकचोटि को को हुनुहुन्छ परिवारमा घरमा हजुरआमा हुनुहुन्छ बुवा आमा बहिनीहरू छन् अलि बढी भाइ अनि म जना हो तपाईँको दाजुभाइ दिदीबहिनी सिब्लिङहरू मेरो पाँचवटा बहिनी एउटा भाइवटा म टोटल सातवटा सातजना हजुर अनि आमा बुवा कृषक हुनुहुन्छ बुवा शिक्षक हुनुहुन्छ त्यही डोगडीमै अनि आमा चाहिँ कृषक तपाईँको परिवारमा डाक्टर बनाउँछु भन्ने सपना कहिले सुरु भयो एकपटक बालाई कसैले एउटा चोट दिएछ सानो बालाई बा उसै पनि अरूभन्दा अलि सोझो मान्छे पनि हुनु जस्तो मलाई लाग्छ त्यही भएर बालाई कसैले चाहिँ चोट दिएछ चा। गरेर देखाएन त ता टाइपको भनेर बालाई की कसले की बाले के कसैले केही चोट दिएछ त्यो मलाई थाहा छैन बाले भन्नुभएको अनि जुन दिनदेखि बा बाले त्यो छोट चोट खप्नुभयो त्यो दिनदेखि चाहिँ उहाँको सपना नै छोरो डाक्टर बनाउँछु भन्ने नै थियो र म अहिले आएर यति मात्र विश्वास गर्छु कि यदि संसारमा म भगवान्प्रति त्यति धेरै त विश्वास गर्दिनँ तर भगवान् छन् भने त्यो मेरो बुवा हो मेरो बुवाको सासलाई मैले पुज्नुपर्छ भन्ने लाग्छ त्यही त कुनै न कुनै घटना परेपछि अनि मान्छेले त्यसै खुतै घटनालाई फेरि पोइन्ट बनाएर अनि बुन्दै गएपछि सपनाहरू आ, पुरा गर्छ सपना मतलब एउटा इख लिनुपर्छ मान्छेले भनेर इक लिन्छ नि त त्यही भएर केही घटनाक्रमले छोएको थियो कि भनेर मैले सोधेको छोएको रहेछ यत्रो कोरोना अवधि भयो यो सात आठ महिनै रह्यो तपाईँको अब विश्वविद्यालय उतापट्टि पुस्तक कति उता थियो होला कति यता थियो होला तपाईँ त विधामा आएको बेलामा फ्याक्टै कोरोना आइपुगेको त्योभन्दा दस दिनको एकदम छोटो विधा थियो जानुको लागि आउनुभएको त्यो दस दिनलाई ठ्याक्क आएको थियो किताबै ल्याएको थिइनँ दस दिनमा यता पनि लकडाउन भइदियो उता पनि लकडाउन भइदियो फिर गांव तर समस्या नेट को समस्या एकदम बड़ी अब अन्न फ्लाएं खेतबारी में काम करें मजा आनंद डाक्टर पढ़ने मैं बिर्स बस बिर्स बस एक बिर्से बस पूरे कृषक हो पूरे कृषक ओखर खेती ओखर के चाहिँ बोटहरू कति पचास साटेर बोटहरूको चाहिँ खाल्टा साल्टा खुन्नु टक्क घेरबार कार्को पनि भयो ओखर एक लगाए एकदम लगा कृषकको काम चाहिँ गरियो म चालिकालमा पेट त पोल्दो भने ओखो पढ्दै गरेको म यत्रो आठ नौ महिना त मेरो लस भइसक्यो जस्तो लागेन पेट त पोलिहाल्छ नि दही बेला बेला पनि पेट फुल्छ त्यस्तै छ अब त छिट्टै पुग्दै हुनुहुन्छ अब एकदम अब यति पढाइ सुचारू भइसकेको छ अनलाइन क्लासहरू भइरहेछ ए उतैबाट पढिरहनु भएको छ तपाईँ काठमाडौँमा भएको कति भयो त दुई महिना भन्दा काठमाडौँ दुई महिना भयो त जानलाई मौका कुेर बस्नु मौका कुरा बस्यो एकदम अब एउटा गजल तपाईँको म पढौ यो हुँदैन प्रियशीवाला तपाईँले पढ्नुभएको अघि काम गरेकै हुन्छ दिन प्रतिदिन पाउँदैन वाचन गर्छु है त काम गरेकै हुन्छ दिन प्रतिदिन पाउँदैन यहाँ हलो जोत्ने हलीले जमिन पाउँदैन मिरमिरेमै उठेन साउका जुठा भाँडा नमाझी मिरमिरेमै उठेन साउका जुठा भाँडा नमाझी मेरो छोराले टालो पाउँदैन खानपिन पाउँदैन यहाँ हलो जोत्ने हलीले जमिन पाउँदैन म बगर हुँ प्रेम गर्ने फुर्सद नै छ मलाई त म बगर हुँ प्रेम गर्ने फुर्सद नै छ मलाई त तिमी नदी हौ नदीले आराम एकछिन पाउँदैन यहाँ हलो जोत्ने हलीले जमिन पाउँदैन सबै चिज सहरमा पाइन्छ भनेर गाउँलाई नहेप पोखर लगाइयो हो होइन सबै चिज सहरमा पाइन्छ भनेर गाउँलाई नहेप तिम्रो सहरमा टुकी पाउँदैन लालटिन पाउँदैन काम करेक होन प्रतिदिन पाद हलो जोत्ने हलीले जमीन पाऊ बेसराज बुढ़ाथोक बुलबुल में छी आज खप्त छेड़ेदह गांवपाली का पांच डोगड़ी बाजुरा स्थायी घर हो भने रङ्गपुर बंगलादेशमा एमबीबीएस अध्ययनरत हुनुहुन्छ दोस्रो वर्ष सकेर अब तेस्रो वर्षमा जाने विद्यार्थी र कोरोनाका कारणले आठ महिनादेखिबाट नेपालमै अड्किएर बस्नुभएको छिट्टै अब आफ्नो पढाइ सुचारू गर्न उहाँ पुग्दै हुनुहुन्छ उहाँसँगको कुराकानी र गजल वाचनको क्रम केही बेरमा म फेरि जारी राख्छु उज्यालो सुन्दै गर्नुहोला सीधा सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा ईरानी चरा बुल बुल। कोठामा नभएपछि भान्सामा नभएपछि कोठामा नभएपछि भान्सामा नभएपछि रित्तै हुने रहेछ सबको घर आमा नभएपछि ए विचारी त कहरी मेरी हुँ भन्दी छ यार विचारी त कहरी मेरी हुँ बन्दी छ यार मेरो हातको सिन्दुर तेरा स्याउदामा नभएपछि रित्तै हुन्या रहेछ सबको घर आमा नभएपछि हाँगो भाँच्चा पक्कै लोटन्या हो हाँगो भाँच्चा पक्कै लोटनाइ त हो जब चल्लाको भर आफ्नो पखेटामा नभयापछि रित्तै हुने रहेछ सबको घर आमा नभएपछि खल्लो भई झान्या रहेछ यो जिन्दगीपन खल्लो है जान्या रहेछ यो जिन्दगी जिन्दगीपन आफ्नो आँखाको मान्छे आँखामा नभयापछि कोठामा नभएपछि भान्सामा नभएपछि रित्तै हुन्या रहेछ सबको घर आमा नभयापछि छेड़े दह गांवपाल पांच डोगड़ी बाजुरा का बुड़ा बुढ़ाथोक यो खस भाषा को गजल बा मैं बुलबुल में तबला फिर स्वागत करें भेषराज जी तबला स्वागत है कार्यक्रम में यो भाषा मैं बिगारेर वाचन करें कि तब को हम भाषा हो हमें छोड़ते गये जानेन ठीक है ठीक है हो कत कत उच्चारण बिगारे हो सीखने क्रम में छु बेला बेला रमलो ची लो वाचन करना तब को यो त तपाईँलाई त मातृभाषै पनि बिग्रिँदैन है एउटा यस्तै खालको अर्को गजल तपाईँको आवाजमा सुनाउनु मैले कति बिगारे म छुट्ट्याउँछु त्यसपछि हुन्छ दाई म एउटा खस भाषा गजल सुनाउँछ हजुर छोराछोरी कानुदा हाली माइत गएकी छोराछोरी कानाउँदा हाली माइत गएकी छ आज छकालै घरवाली माइत गएकी छोराछोरी कानाउँदा हाली माइत गएकी छ आज छकालै घरवाली माइत गएकी छ गोठ कोलडो हम्मा हम्मा हर्दो उँथा भन्या गोठ कोलडो हम्मा हम्मा हर्दो उँथा भन्या एकखेरि आइत झाली माइत गयाकी छ एकखेरि आइत झाली माइत गयाकी छ मुकी त कोपो सोच्दी क्यापो सोच्दी मुकी त को पो सोच्दी क्यापो सोच्दी चुलौडाको रखानी फाली माइत गयाकी छ चुल्ौडाको रखानी फाली माइत गयाकी छ जतकाला बसी छोराछोरी भइग्या राउँदिन हो कि जत्काला बसी छोराछोरी भइगिया राम्रो हो कि सिउँदाउँदै सिन्दुर नहाली माइतो ग्याकी छ सिउँदाउँदो सिन्दुर नहाली माइत ग्याकी छ मेरा घरको झगडा देखी गाउँले भन्दा हुन् मेरा घरको झगडाधेकी गाउँले भन्दा हुन् जसा बाजा उसाइ चाली माइत ग्याकी छोराछोरी कानुँदा हाली माइत ग्याकी छ आछकालै घरवाली माइतो ग्याकी छ यो बुझे जस्तो पनि लाग्यो अलिअलि नबुझे जस्तो पनि लाग्यो ल बुझाउनुहोस् त अब छोराछोरी कानुन त हाली माइत ग्याकी छ आछकाले घरवाली माइतग्याएकी छोराछोरीसँगै चाहिँ श्रीमती माइतग्याएको छ भनेको सर नर्मल हामीले त काँधमै बन हाली भनेर भन्ने काँधमा हालि कानुन हाली काँधमा का, हालिकै कानुनै भनेको के बिहानै गोठ कोलडो हम्मा मार्दो उथा भन्यो भन्नुको मतलब गोठ गाईको बाछा चाहिँ करायो अनि त्यो कराएको गाईलाई चाहिँ बा गाईको बाछीलाई मैले भनेँ एकपटक आउँछ माइतो गएको फेरि आउँछ नकरा भन्ने सेन्स भयो मुकी त को पो सोच्दी क्या पो सोच्दी यहाँनिर नि गाह्रो भएको थियो बुझ्न मलाई त खै को के सोध्छ के सोध्छ के सोच्दैन मलाई आफैले थाहा छैन मुखी त को सोच्दी खैको अर्कै मान्छे सोध्छ मलाई त्यो मान्छेले भन्न खोजेको अनि चुराउनाको रखानी फाली माइत ग्याएको भनेको चाहिँ अगेनाको चाहिँ खरानी चाहिँ सब उठाएर चाहिँ माइत ग्याएको छ त्यो नराम्रो सेन्स हो अगेनाको खरानी चाहिँ हतपत्तानीप्त पार्नु हो त्यो त्यो सेन्स त्यो सेन्समा त्यो होला है जत्कालापछि छोराछोरी भइक राउँदिन हो कि यो भनेको छोराछोरी भइसके आमा बनिसके अझ पनि त्यसलाई थाहा छैन होला त सिउँदाको सिन्दुर नफाली नहाली माइत ग्याएको छ सिन्दुरै पनि राम्रो होइन त्यो अनि मेरा घरको झगडादेखि गाउँले भन्दा हुन् श्रीमान सिंहको झगडा चाहिँ देखेर चाहिँ गाउँलेहरू छिमेकीहरू भन्दा भन्दो होलान् जसा बाजा उसै चाली माइतो गएको छ भनेको मतलब जस्तो सङ्गीत उस्तै धुन् भन्ने टाइपको त्यो सेन्समा आउँदै यस्तो हुन्छ बडा रमाइलो राम्रो रहेछ यो खस भाषा त तपाईँहरूको बोल्दाखेरि कमन टङ नै यही हुन्छ मदर टङ नै यो स्कुल पढुन्जेल त खस भाषा मात्रै बोल्नुभयो होला तपाईँ एकदम स्कुलमा पनि खाना भाषणमा पनि खस भाषा अनि पछि जब तपाईँ प्लस टू पढ्न आउनु पनि काठमाडौँ कि बिचबिचमा आउनुभएको थियो बिचमा अरू अरू अरू ठाउँ त मिटिङहरू यताउति मात्रै अलि आइहाल्थ्यो त्यही भएर सिकियो नर्मल त्यस्तो गाह्रो सजिलै छ सजिलै छ अहिले पनि कहिले काहीँ कुनै कुनै शब्द उतैको प्रयोग गर्नुपर्छ थाहा पाउनु होला कुनै कुनै शब्द टोन नै पनि अलिकति फरक आउँछ यो यो चाहिँ भयो तपाईँको गजलको पाटो मैले अघि हामी पहिलो चरणमा कुरा गर्दाखेरि बङ्गलादेशतिरको कुराहरू पनि गऱ्यौँ यता पनि गऱ्यौँ बङ्गलादेशमा कलेज बस्ने ठाउँ अनि त्यस पढ्ने ठाउँ कतिको डिस्टेन्समा छ पाँच मिनट सधैँ र होस्टेलबाट कलेज पाँच मिनट कति अरू देशका मान्छेहरू पनि छन् कुन कुनै नेपालीहरू नै छ लगभग हो र धेरै नेपाली भनेपछि नेपाली भाषै बढी बोलिन्छ एकदमै अङ्ग्रेजी त पढ्दा मात्रै पढ्दा मात्रै प्रायः नेपालीमै ने हुन्छ शिक्षकहरू कहाँ कहाँ हुन्छन् शिक्षकहरू त्यतिको स्थानीय हुन्छन् अनि अहिले गाउँमा जाँदाखेरि अब जस्तो तपाई डक्टर पढ्दै गरेको व्यक्ति मैले अघि पनि यो सन्दर्भ उठाउन चाहिँ खोजेका थिएँ यसरी चाहिँ यो एङ्गलबाट गएन कोरोनाको चपेटा तपाईँलाई खोज्ने अथवा तपा तपाईँसँग केही सरसल्लाह लिने सोध्ने मान्छेहरू गाउँमा भयो कि भएन यस विषयमा अनि तपाईँले स्वास्थ्य सम्बन्धी केही गर्नु पनि भयो कि गाउँ गएको बेलामा कहिलेकाहीँ त यो अप्ठ्यारो चुनौतीहरू चाहिँ अवसर बनेर आउँछ भन्छ नि त डाक्टरै नभइकन डाक्टरको काम फटाफट गर्न पो कि कतै त्यस्तो खास त परेन दाइ अब स्वास्थ्य चोक त्यहीँ ते छ त्यस्तो सोधिहाल्ने त भएन तर पनि जनचेतना कार्यक्रमहरू जनचेतना जगाउने काम पिपलहरूलाई चाहिँ कोरोना भनेको यस्तो हो यो यसरी सर्छ यसरी चाहिँ यहाँबाट बस्न सकिन्छ यस्तो कुराहरू चाहिँ नर्मल गरियो गर्नुपर्छ त्यो मेरो कर्तव्य पनि हो जब सचेत नागरिकको सबै कर्तव्य मेरो आत नभएर अब अर्को कुन सुनाउनुहुन्छ हुन्छ दाई म अर्को एउटा गजल सुनाउँछु काँडै काँडाको बाटो पत्थरै पत्थरको बाटो काँडै काँडाको बाटो पत्थरै पत्थरको बाटो यसैले खुसी नुहाउँदो रहेछ मेरो घरको बाटो यसैले खुसी नुहाउँदो रहेछ मेरो घरको बाटो आमाले सानीमा छोडिन बाले अर्कीमा ल्याए आमाले सानैमा छोडिन् बालले अर्किमा ल्याए त्यसपछि बन्द भएको मेरो रहरको बाटो त्यसपछि बन्द भएको मेरो रहरको बाटो तिम्रा जन्ती र मेला मलामीको जम्काभेट होस् तिम्रा जन्ती र मेरा मलामीको जम्का भेट होस् पर्खाइमा बसेको छु त्यस्तो अप्सरको बाटो पर्खाइमा बसेको छु त्यस्तो अप्सरको बाटो हिँडिराख्दा गाडा हुन्छ हिँड्न छोडे हराउँछ हिँडिराख्दा गाडा हुन्छ हिँड्न छोडे हराउँछ उस्ता उस्तै लाग्छ यो समुन्द र बगरको बाटो उस्ता उस्तै लाग्छ यो समुन्द र बगरको बाटो काँडै काँडाको बाटो पत्थरै पत्थरको बाटो यसैले खुसी नआउँदो रहेछ मेरो घरको बाटो तपाईँले त अब स्वास्थ्यमा लाग्नुभएको छ स्वास्थ्य क्षेत्रको पुस्तक पो लेख्नुपर्ने हो कि गजलको पुस्तक पो लेख्ने होला त कुन पुस्तक पहिला आउला सायद गजलकै आउला कि दाइ गजलकै आउँछ होला नेपाल बसेको भए त्यो अहिलेसम्म लगभग आइसक्थ्यो कि भन्ने हो अब चाहिँ सरै हो सर अब त कहिले हुन्छ म भन्न सक्दिनँ तर कहिलेबाट लेख्नु थाल्नुभयो त गजल गजल गजल पहिले नै लेखेँ तर ती गजल हो कि होइन भन्ने कुरा चाहिँ पछि आएर थाहा भयो लेख्नु चाहिँ केही न केही जो गजल जस्ता मिठा थियो आफूलाई लाग्दाखेरि चाहिँ आफूलाई मिठा लाग्यो अरूलाई चाहिँ के भयो थाहा होइन अनि हो कि होइन चाहिँ कहिलेदेखि थाहा पायो प्लस टू प्लस टू पछि यहाँ काठमाडौँ आइसक्यो कार्यक्रममा गयो यताउति थाहा त्यसले गर्दा चाहिँ तपाईँलाई फेरि सजिलो हुन थाल्यो पुस्तक निकाल्ने चाहिँ रहर छ रहर छ पुस्तक निकाल्ने रहर अब गजलकै ननिकाले पनि केदेखि जीवनमा के निकै जीवन पुस्तक चाहिँ आख्यानकै भए पनि निकाल्न चाहिँ निकाल्छु तपाईँको व्यक्तिगत कुरामा पनि त्यसले असर नपार्ला मेरो यो प्रश्नले तपाईँ उता पढ्दाखेरि चाहिँ पे गरेर पढिरहनु भएको छ कि स्कोलरमा हो पेमा पेमा पे गरेर पढ्नुपर्ने हो कि त्यो तपाईँले कोसिस गर्नुभयो मतलब पहिला सुरुमा स्कोलरको लागि जुन ट्राई गर्छन् नि प्लस टू गरेपछि त्यो सबै गर्नुभएको गरेपछि नसकेर त्यस अनि पे गर्ने गरी पढ्न थाल्नुभयो पे गर्न यहीँ पनि एडमिसन मिल्थ्यो तर त्यो चाहिँ एडमिसन क्लोज भएर म गाउँ गएको थिएँ अब चाहिँ पेमा चाहिँ म नपढ्ने हामी बेस अरू नै स्कलरसिप अरू थिएँ यता एजी फरेस्ट्री बिपिएचहरूमा चाहिँ स्कलरसिप थियो अनि मैले चाहिँ ती सबै मध्येमा पनि बिपिएच चाहिँ रोजेर पोखरा युनिभर्सिटीको स्कलरसिपमा नाम निकालेर चाहिँ पढिरहेको थिएँ एक हप्ता कलेज पनि गएँ अनि त्यो चाहिँ फेरि मैले चाहिँ घर गएर चाहिँ बुवाको सल्लाह मान्नु पऱ्यो भनेपछि बुवाले लगानी गर्छु म सक्छु भनिसकेपछि मैले आर्ट गर्नुपऱ्यो र सप्लाई पुरा त गर्नु गर्छ नि एउटा ठुलो लगानी लगाउनुपर्छ डक्टर बन्नलाई एउटा लगानी त्यस अनि बनेर आएर फेरि काम अब एक्सपर्ट हुँदै कुन विषयमा चाहिँ नि यसको एक्सपर्टिज लिने भन्ने फेरि बेग्लै स्पेसिफिकेसन हुन्छ होला होइन एमबिएस गरिसकेपछि एमडी र एमबिएस गर्दाखेरि थाहा हुन्छ त्यति बेलालाई फेरि अर्को समस्या आइपर्छ हजुर अब तपाईँ गजल सङ्ग्रह पनि निकाल्ने तयारीमा हुनुहुन्छ गजल बाहेक तपाईँका अरू विधामा कलम चल्छन् कि चल्दैन अरू विधा म आजभोलि त अरू विधा नै बढी लेख्छु आख्या नै लेख्छु कथा संस्मरणबाट लेख्छु अनि छोटा कविताले पछिल्लो दिन छोइरहेको अवस्था छोटा कविता पनि बेला बेला लेख्छु छोटा कविता पनि लेख्छु आख्यान संस्करणहरू आख्यानहरू अथवा संस्मरणहरू चाहिँ छाप्ने गरेर नै लेख्नु भएको छ कि अनलाइनहरूमा दिइरहेको छु पन्ध्र बिसवटा लेखेँ होला मैले पन्ध्र बिसवटा लेखेको छु अब कुनै कुनै आइरहेको छ कुनै आइरहेको छैन आफैसँग छन् त्यस्तो अवस्था छ के कोरोनाको बेलामा कि पहिलेबाट लेख्नुहुन्थ्यो कोरोनाको बेलामा अलिक बढी लेख्यो दाइ घर बस्दाखेरि समय फुर्छ दि ल भेषराजी अर्को एउटा गजल सुनाउनुहोस् त अब हुन्छ दाई म एउटा गजल सुनाउँछु गजल यसरी सुरु हुन्छ भर्खरै जल्न सुरु भएको बत्ती पनि भर्खरै जल्न सुरु भएको हो बत्ती पनि खुसी खोज्दै खोज्दै आइपुग्यो पुतली पनि खुसी खोज्दै खोज्दै आइपुग्यो पुतली पनि सफलताको रेखा छुनै लाग्दा खुट्टा तान्छन् सफलताको रेखा छुनै लाग्दा खुट्टा तान्छन् कबड्डी खेल जस्तै रहेछ यो जिन्दगी पनि कबड्डी खेल जस्तै रहेछ यो जिन्दगी पनि बिरामी हुँदा आमाले निधार छोइदिए पुग्छ बिरामी हुँदा आमाले निधार छोइदिए पुग्छ आमा नै हुन् मेरो डाक्टर पनि औषधि पनि एक्लो भनेको म मात्रै हुँ सोच्थेँ होइन रहेछ एक्लो भनेको म मात्रै हुँ सोच्थेँ होइन रहेछ वर्षौँदेखिको एक्लो रहेछ यो नदी पनि वर्षौँदेखिको एक्लो रहेछ यो नदी पनि भर्खरै जल्न सुरु भएको बत्ती पनि खुशी खोज्दै खोज्दै आइपुग्यो पुतली पनि यो एकाक्षरी रहेछ होइन एक तपाईँको गजल लेख्ने समकालीन साथीहरू चाहिँ को साथ को हुन् तपाईँलाई तपाईँलाई कोबाट सिक्नुभयो तपाईँले अग्रजहरू हुन्छ सबै समकालीन भन्दा पनि अग्रजहरूको नाम लिँदाखेरिमा मलाई बाजुरामै बसिरहेको जुन गजल लेख्ने दाई हुनुहुन्छ कृष्णओली उहाँलाई म हृदयघात सम्झिन चाहन्छु अनि मलाई अझ उहाँभन्दा अगाडि सिकाउने चाहिँ मणिराम जोशी भन्ने एउटा गुरु हुनुहुन्छ उहाँको गजल जन के अरे जन्जिर पनि प्रकाशित छ उहाँलाई पनि सम्झिन चाहन्छु अरू त धेरैको नाम लिनुहुन्छ कोलपुर धनगढीतिरको छ कि छैन सङ्गत सङ्गत त्यस्तो कोलपुर धनगढीसँग अलि नजिक भएन दाइ म किनकि कि गाउँ भयो कि काठमाडौँ भयो भएन काठमाडौँ बस्दाखेरि चाहिँ नामै लिने हो भने म लिन सक्छु दुई चारजनाको मुक्त उदास नारायण काइलो लगायत अरूहरूको लेख कार्किँदा हुनुहुन्छ विदेशमा बसेर गजल लेखिरहनु भएको मलाई पनि विशेष कोरिया बस्नुहुन्छ होइन अनि तपाईँले उता गइसकेपछि अहिले जहाँ तपाईँ रङ्गपुरमा बङ्गलादेशमा चाहिँ गजल नै लेख्ने अर्को कोही साथी हुनुहुन्छ कि हुनुहुन्न तपाईँ एक्लै हो मुँ एक मेरे कलेक्शन मक्ल हो कविता लिखने शायद छोर में एक दुजा बंग्लादेश पढ़ रही अब अलो तो एमडी भी सकू प्क्टिव य्यूटी डॉक्टर निरज भट्ट वहाँ के गजल, गजल कविता दुटे में अब्बल हो तबाईला वहां एमडी मात्र बंग्देश एमबीबीएस तमें हो माला जानकारी थे तर जो तैं बेखने में वहाँ भी होना तपाईँसँग चिन्जान छ भेटघाट छ भेटघाट छैन चिन्जान छ निर भिन्छ त्यहाँ पढ्दैछु भनेर भन्नुभएको छ हजुर ल अब एउटा गजल सुनेपछि हामी लगभग अन्त्यतिर पुग्छौँ होला एउटा गजल सुनाउनुहोस् त अब हाम्रो अब अब, अब अब आजको बुलबुलको समय सकिन सकिन लागेको छ अझै एउटा वाचन गर्ने समय रहन्छ म एउटा गजल सुरु गर्छु तिम्रो याद पनि घरिघरि आएर जान्छ तिम्रो याद पनि घरिघरि आएर जान्छ आधी समय त तिमीलाई सम्झेर जान्छ आधी समय त तिमीलाई सम्झेर जान्छ आखिर सुख भन्नु पनि चरा जस्तै रहेछ आखिर सुख भन्नु पनि चरा जस्तै रहेछ एकछिन बस्छ एकछिनमा उडेर जान्छ एकछिन बस्छ एकछिनमा उडेर जान्छ ऊ बाटोमा सिसा हुँदा चप्पल बनी ऊ बाटोमा सिसा हुँदा चप्पल बनी आज उही मान्छे टाउकोमा टेकेर जान्छ आज उही मान्छे टाउकोमा टेकेर जान्छ छोरा बिग्रेलागी भनेर चिन्ता नगर्नुहोस् बा डेडिकेटेड टु बा छोरा <laughs> बिग्रेला कि भनेर चिन्ता नगर्नुहोस् बा असिना खपेको मकै कहाँ बिग्रेर जान्छ असिना खपेको मकै कहाँ बिग्रेर जान्छ तिम्रो भलो गर्नु अगी मैले यो बुझ्नु पर्थ्यो तिम्रो भलो गर्नु अघि मैले यो बुझ्नु सर्पलाई दुध नै पिलाए पनि डसेर जान्छ सर्पलाई दुध नै पिलाए पनि डसेर जान्छ तिम्रो याद पनि घरी आएर जान्छ आदि समेत तिमीलाई सम्झेर जान्छ बाला थाहा छ तपाईँले गजल लेख्नुहुन्छ भन्ने बालाई थाहा छ मजाले के भन्नुहुन्छ डक्टर पढ्नु पर्ण पटाको गजल पो लेखेर बजेछ भन्नुहुन्न भन्नुहुन्छ बेला बेला रिसन पनि हुन्छ अनि कसरी बुझाउनुहुन्छ त बालाई म भन्छु तपाईँले मलाई जन्म दिनुभयो मेरो मलाई नाम चाहिँ गजलले दिएको छ आजसम्म जति मान्छेलाई मैले भेटेको छु जति मान्छेलाई मैले चिनेको छु अनि त्यो दिएको भनेको कलमले हो त्योबाट म गजल छोडेर अथवा साहित्य छोडेर म सायदै जान सक्दिनँ है बा भन्छु बेला बेला एकछिन रिसाउनुहुन्छ फेरि फर्किनुहुन्छ कुरो बुझ्नुहुन्छ त्यसपछि तपाईँको परिवारमा अरूहरूले पनि सिक्नु छ गजल बहिनीहरू भाइ बहिनीले अलिअलि लेख्छ कविता लेख्छ गजल भन्दा नि गजल कविता छ अब लगभग अन्त्यमा छौँ भेषराजी हामी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसरी सम्पर्क गर्नुपऱ्यो जोडिनु पऱ्यो भने कसरी सक्ने तपाईँसँग र फेसबुक आइडी छ भेषराज बुढाछुकी इङ्ग्लिसमा नै छ बिआची एसएच आरएचजी बियुडिआची टिएचुकेआई यो सर्च गऱ्यो भने फेसबुकमा भेटिन्छु त्यहाँ अनि नम्बर पनि छ नेपाल नम्बर चाहिँ अब उता नेपालको नम्बर त तपाईँको कति समय बस्छ होला र है हाम्रो कार्यक्रम प्रसारण भइसकेपछि एक दुई दिन बस्नुहुन्छ त्यही भएर बरु उताको छ भने दिँदा भयो सम्पर्क गर्नलाई सक्नुहुन्छ कन्ठै छ उताको नम्बर उताको नम्बर कन्ठ छ है तर अब पनि सक्छ डिस्टर्ब पनि हुन्छ होला उता गइसकेपछि बोल्नै कम भ्याउनुहुन्छ पढ्नुहुन्छ नि पढिन्छ मलाई अब बाह्रसम्म फर्स्ट भएको मान्छे एमबिबिएस फर्स्टै गर्नुपर्छ प्रयास गरौँ तपाईँलाई हाम्रो तर्फबाट साधुवाद हस् धेरै धेरै धन्यवाद कार्यक्रममा आउनुभयो अब छिट्टै जाँदै हुनुहुन्छ तपाईँ एक दुई दिनमै तपाईँलाई शुभयात्रा पनि आभारी सुधाई र राम्रोसँग डाक्टर बनेर आउनुहोला अब अर्को पटक डाक्टर भेषराज बुढा थोकिला ल्याउन पाइयोस् तपाईँको मनोकामना पुरा अस्ताय हस् त आजको बुलबुलबाट भेषराज बुढाथोकीसँगै उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तुता अच्युत किमिरी बुलबुल पनि अब विदा हुने तर्खरमा छौं खप्तड़ छेडेदह गाउँपालिका पाँच डोगडी बाजुरा घर भई अहिले बंगलादेश रंगपुरमा एमबीबीएस अध्ययनरत भेषराज बुढाथोकीसँगको यो बुलबुलको अन्त्यमा म वहाँबाटै लेखिएको एउटा गजल वाचन गर्दै शुभरात्री भन्छ एउटा हिँड्दा हिँड्दै एउटा आस सकिन्छ एक दिन पक्का यो सास सकिन्छ चुइङ्गम जस्तै रहेछ प्रेम भन्नु पनि चुइङ्गम जस्तै रहेछ प्रेम भन्नु पनि एकछिन चपाउनुपर्छ मिठास सकिन्छ एक पक्का यो सास सकिन्छ तिमी बेहुली भएकै दिन मर्नु तिमी बेहुली भएकै दिन मर्नु मलाई जिउँदै मार्ने अर्को प्रयास सकिन्छ एक पक्का यो सास सकिन्छ बिन्ती तलब दिन्न नभन्नुहोस् मालिक बिन्ती तलब दिन्न नभन्नुहोस् मालिक नाबालक मेरो छोराको गास सकिन्छ एक दिन पक्का यो सास सकिन्छ मेरो प्रिय फूल नवैलिनु कहिल्यै मेरो प्रिय फूल नवैलिनु कहिल्यै ओलिएपछि फूलको सुबास सकिन्छ हिँड्दा हिँड्दै एउटा आस सकिन्छ एक दिन पक्का यो सास सकिन्छ